खबर नेपाली कङ्ग्रेसका सभापति सुशील कोइरालाले प्रजातन्त्र आफै बिलियर भएर जाने दावी गर्नु भएको छ प्रजातन्त्रलाई मास्न खोज्ने राणतन्त्र पञ्चायत र राजतन्त्र कर्म सबले विलय हुँदै गएको स्मरण गर्दै सभापति कोइरालाले प्रजातन्त्र विरोधीहरू आफै लोभ हुने तर्क गर्नुभएको छ राजधानीमा जिप जिपी श्रमिक स्मृति भवन उद्घाटन गर्ने क्रममा कोइरालाले मुलुकमा आफ अझै पनि प्रजातन्त्र विरोधी शक्तिहरू सवाल बढ़ी रखने प्रजातंत्र को, को रक्षा काी कंग्रेस जनसुक हद में गए करने वहां को जिकिर फरक प्रसंग में कोईराला श्रमिक हक हित को, को संरक्षण का लगी कंग्रेस अग्रपंक्ति में उभिनेता वहां हजार बैसठी तिरसठी को जन आंदोलन श्रमिक सफल नेकपा एमालेका वरिष्ठ नेता केपी शर्मा ओलीले थ्रेसोल अनिवार्य भएको बताउनु भएको छ विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्थे नेता ओलीले थ्रेसोल नराख्ने हो भने नेपालमा च्याउम्रे जस्तै दलहरु जन्मदै जाने बताउनु भएको छ उहाँले उच्च राजनीतिक समितिले जेठ गते निर्वाचन विवादित विषयमा सहमति कायम गर्ने आगामी मङ्सिरमा संविधान निर्वाचन भएर छान्ने दावी गर्नुभएको छ निर्वाचन हुन नदिन विभिन्न स्वदेशी क्रियाशील रहे पनि वर्तमान सरकारले मङ्सिरमा निर्वाचन गराउनेमा आफू विश्वस्त रहेको उहाँको रहेको थियो एमाले नेता ओलीले कुनै एक दल निर्वाचनमा भाग नलिँदैमा दे देशलाई अनिर्णयको बन्दी बन्न नसक्ने भन्दै त्यसमा दल आफै पाखा लाग्ने बताउनु भएको छ पूर्व सभासद् बमन सिंह र महेश यादव मधेसी जनअधिकार फोरम नेपालमा आज प्रवेश गरेका छन् सिङ्गरौतहटबाट रा स्वतन्त्र र सप्तरीबाट सद्भावना पार्टीको उम्मेदवार भएर गत संविधानसभामा जितेका यादव अहिले अनिल झा नेतृत्वको सङ्घीय सद्भावना रहेका छन् त्यस्तै सल्लाहका रामचन्द्र राई पूर्व सांसद पनि फोरम प्रवेश गरेका छन् उनी विगतमा राप्रपाबाट तमलुपा हुँदै आफ्नै नेपाली जनता पार्टी खोलेका थिए संकी देवेन्द्र यादव महोती र प्रवक्ता चन्दन सिंह फोरम गणतान्त्रिक पर्चाका नेता ज्ञासिद्ध मिया लगायतका नेताहरू फोरम प्रवेश गरेका छन् अनामनगर मिडिया इन्टरनेसनलमा आयोजित एक समारोहमा पार्टी अध्यक्ष उपेन्द्र यादव तथा नेता भर यादवले नवप्रवेशीलाई स्वागत गरेका थिए लामो समयदेखि सक्रिय नरहेका भरत बिमल के ही दिना गाड़ी फोराम ने पाल प्रवेश करे का स्वतन्त्र विद्यार्थी युनियनको चुनावको मिति तोक्न माग गर्दै नेपाल विद्यार्थी संघले आज त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालय घेराउ गरेको छ किर्तिपुरमा रहेको तिर्वी उपकुलपति कार्यालय घेराउ गरिएको नेविसंघका प्रवक्ता इपिल लामिसानेले जानकारी दिनुभएको छ उहाँले भोलिबाटै थप आन्दोलनका कार्यक्रम शुरू गर्ने पनि जानकारी दिनुभएको छ विद्यार्थी संगठनहरू बीच विवाद भएपछि जेठ त्याइस लागि तय गरिएको चुनाव तिर्वीले स्थगित गरेको थियो यसैबीच स्वी निर्वाचन मागर्ती मधेसी विद्यार्थी फोरम नेपालले पनि आज तराई बन्द गराए कार्यक्रम अन्तर्गत मधेसका सम्पूर्ण क्याम्पसमा तालाबन्दी गरेको छ बन्दका कारण बिहानैदेखि तराईको जनजीवन प्रभावित बनेको छ माडीको बाँदरमुढे घटना पीडितका लागि नेपाल सरकारले उपलब्ध गराउने भनेको साठी लाख रुपियाँ पीडितहरूले नलिने भएका छन् पीडितहरूले आफ्नो योजना अनुसार खर्च गर्न नपाउने भएपछि सोरको नलीले निर्णय गरिको बाँदरमोडी घटना पीडित सङ्घर्ष समितिका उपाध्यक्ष कृष्ण अधिकारीले जानकारी दिनुभएको छ दुई हजार उनसत्तरी फागुनमा भएको प्रथम माडी महोत्सवको उद्घाटनका लागि माडी पुगेका एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले बाँदरमोडी घटनाका पीडितले आफ्नो स्वविवेकले खर्च गर्ने सक्ने गरी नेपाल सरकारबाट साठी लाख रुपियाँ उपलब्ध गराउने घोषणा गर्नुभएको थियो पीडितहरूले आफ्नो ढङ्गले गाई बाख्रा पालन आफ्नो औषधि उपचार लगायतका काममा खर्च गर्न चाहे पनि नेपाल सरकारको निर्देशकमा त्यसतर्फ खर्च गर्न पाइने व्यवस्था नभएको भन्दे जिल्ला विकास समितिले रकम उपलब्ध गराएको थिएन यसैबीच यस वर्ष पनि बाँदरमोडे घटना पीडित सङ्घर्ष समिति चितवनले बाँदरमोडे घटनाको स्मृतिमा शोकसभा गर्ने भएको छ यही गति नौ वार्षिक सो सु... सु... गर्न लागि समितिका उपाध्यक्ष अधिकारीले जानकारी दिनुभएको छ शोकसभा सहभागी हुन एमाले वरिष्ठ नेता केपी शर्मा ओली पूर्व प्रधान सेनापति रुकमांगत कठुवाल मानव अधिकार कर्मीहरू सुबोध प्याकुरेल कनकमणिदीक्षित लगायत आउने भएका छन् नौ वर्ष अगाडि माडीको अयोध्यापुरी स्थित बगैँबाट भरतपुरतर्फ आउँदै गरेको ना एक हीन दुई नम्बरको बस दुई साल जेठ तेइस गति माओवादीको एम्बुसमा परेको थियो तत्कालीन नेकपा माओवादीले थापेको विद्युतीय मा परी 38 जनाको ज्यान गएको थियो भने पचहत्तरजना घाइते भएका थिए यसैबीच पीडितको सक्रियतामा बनेको बाँदरमोडे स्मारक जोखिममा परेको छ कल्याणपुर गाविसको सर्वदलीय संयन्त्रलाई निर्णय एउटा कामअर्को गर्दा स्मारक जोखिममा परेको पीडित परिवारको गुनासो रहेको छ बाँदरमोडे स्मारक नेपाली सेनाको आर्थिक सहयोगमा झण्डै पाँच लाखको लागतमा निर्माण गरिएको थियो सुनसरी र झापामा आज बिहान चट्टाङ लागेर दुईजनाको ज्यान गएको छ चट्टाङ लागेर सुनसरी नर्सिङ छ का, का मुखियाको ज्यान गएको प्रहरीले जनाएको छ घरमै बसिरहेका बेला चट्ट्याङ लागेर गम्भीर घाइते भएका मुखियाको उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको हो यस्तै झापाको धरमपुर साथका सत्तरी वर्षका प्रकाश सुन्दासको पनि चट्ट्याङ लागेर ज्यान गएको प्रहरीले जनाएको छ पूर्वका केही ठाउँमा आज बिहान ठुलो वर्षा समेत भएको छ केही दिन पहिले घटेको सुनको भाव पछिल्लो समयमा भने निरन्तर उकालो लागिरहेको छ सुनको भाव आज तोलामा छ सय पचास रुपियाँले बढेर बान्न हजार दुई पुगेको नेपाल सुनचाँद व्यवसाय महासंघले जनाएको छ तुलाको अडचालिस सा हजार सात सय सुनको भाव केही दिन लगातार बढ्दै गएको छ सोमबार तोलामा दुई सय बढेर एकाउन्न हजार कायम भएको थियो अन्तर्राष्ट्रिय बजारमा सुनको भाव बढ नेपाली बजारमा पनि भाउ ओकालो लागेको सुनसादे व्यवसायको भनाइ छ अन्तर्राष्ट्रिय बजारमा आज सोन पत्यौ चौध सय दस डलर रहेको छ यस्तै आज चाँदीको भाव पनि बढेको छ चा, चाँदीको भाव आज तोलाको आठ सय अस्सी रुपियाँ तोकिएको छ चा, चाँदी सोमबार तोलामा आठ सय पचहत्तर रुपियाँमा कारोबार भएको थियो अफगानिस्तानको एक विद्यालयमा गरिएको आत्मघाती विस्फोटमा दस बालबालिका सहित तेह्रजनाको मृत्यु भएको छ राजधानी काबुलबाट दक्षिण क्षेत्रमा रहेको एक विद्यालय नजिक सैनिक गस्ती टोलीलाई लक्षित गरी विस्फोट गराइएको बुझिएको छ विस्फोटमा बीचभन्दा बढी घाइते भएका छन् विस्फोटपछि विद्यार्थीबीच भागदौड बचिएको थियो मारिनेमा विद्यालय कम्पाउन्डमा खेलिरहेका विद्यार्थीहरू परेका छन् यसैबीच सुरक्षा व्यवस्था भित्तलो कारण विद्यार्थीको मृत्यु भएको भन्दै मृतकका पन्तले अफगान सरकारको व्यापक आलोचना गरेको छ हवस्त अपरा चार बजी को अर्पण खबर सकिए म सुजिता हमल बिदा भे नमस्कार हजुर, आज मैले गहना सम्बन्धी कारोबारको लागि पूर्वी चितवनकै विश्वासिलो ज्यासल अनुप सुनसारी ल्याएको नि कम बाठी कसको <laughs> हजुर पनि त्यो पनि भनिराख्नु पर्छ र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 माया हो ना ती ती भाए, एक बाइक छिटे छिटे हमारा